रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्स र यो हो कार्यक्रम बलिउड काउन्टाउन मार्शल के लाखों को सपना बाइक बाइक ज करने सोचाई में समझना सकूने संपर्क हिरो को आधिकारिक्रेता Emporium, से से मार्शल इम्पोरियम भगनी चोक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासय मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनास र माइलेजका लागि हिरो अब नमस्कार सामुदायिक रेडियो रेडियो एक सय चार थुप्लो पाँच मेघार् सुनेर बस्नुहुने सम्पूर्ण सम्पूर्ण तपाईँमा हार्दिक हार्दिक स्वागत छ प्रोग्राम बलिउड गाउँ गाउँ लिएर आज पनि उपस्थित भइसकेका छौँ अनि म स्वाग अनि मेरो आवाजलाई तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट विष्णुले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लु पास मेघाइन्टरनेटनल लाइनको डब्लु डब्लु डट रेडियो अर्पन डट कमबाट प्रत्येक साताको आइतबार दिउँसो तिन बजीको समार करिब करिब 4 बजीसम्म हामी आउने गर्छौँ कार्यक्रम बलिउड काउन्डाउन लिएर कार्यक्रम बलिउड काउन्टाउनभित्र रहेर हामीले हिन्दी रहे। फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ र प्रोग्राम का बलिउड काउन्ट डाउनलाई गरेको छ हिरो कम्पनीको आधिकारिक विक्रेता मार्सल इम्प्रोयमले मार्सल इम्प्रोम जहाँ तपाईँले कम्पनीका सबै मोडलका वाइक तथा पेजर स्कुटी नगद तथा किस्तामा पाउन सक्नुहुन्छ यदि तपाईँलाई हिरो कम्पनीका सबै मोडलका बाइक तथा पेजर र स्कुटी चाहिएको छ भने सम्झाउन सक्नुहुन्छ साथै आधुनिक प्रविधिबाट बाइकहरूको सर्भिसिङ बाइकहरूका विभिन्न पाठ पूर्जा सँगसँगै बाइक एकसित गर्ने सोच यदि तपाईँले बनाउनु भएको छ भने तपाईँले सम्झिनुपर्ने एक मात्र नाम हो मार्सल इम्पोरेयम जुन भएको छ मगेन छो पर्छ फोन नम्बर रहेको छ शून्य र मोबाइल नम्बर रहेको छ अन्ठानब्बे पाँच पचास एकसठी नौ प्रोग्राम बलिउड काउन्टाउनभित्र हामीले रिलिज भइरहेका रिलिजको नजिक नजिक आउन लागेका अनि रिलिजबाट मात्र गएका हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत बजाउँदा राखेका छौँ फुलका बलिउड गाउँ टाउनमा राजापणी दसवटा उत्कृष्ट गीत सङ्गीत हामी समक्ष रहेका छन् अब लाग्नुपर्ने हुन्छ गाउँ टाउनको नम्बर टेन र नम्बर नाइन पोजिसन तर्फ नम्बर टेन पोजिसनमा एक स्टेप तल झरेको छ चस्मे बदु रिलिज भइसकेको फिल्म हो सङ्घ रहेको छुम धुम बोलको गीत नम्बर टेन पोजिसनमा एक स्टेप तल झरेको छ त्यसै गरी नम्बर नाइनमा एक थियो बढेको छ रिलिज भइसकेको फिल्म हो एक स्टेप तल झरेको छ यो फिल्म Now let's go to number 10, number 10, number 10, number 9, number 11, continue. Number 10, Ditch. I saw you, I saw you, I saw you, I saw you, I saw you, I saw you, I saw you. 9 Okay, दिल दुर त्यसै गरी नम्बर नाइन पोजिसनमा एक थ्री डाइनको गीत बस्यो अब नेपाल छ फिल्मको नाम हो सुट आउट एचला पगला अब number 8 o oh, la la tere hey, hey. o oh, la la tere le le माग लग लगले ओके हिरो कम्पनीको आधिकारिक विग्रेता मार्सल इम्प्रोमले स्पोन्सर गरेको प्रोग्राम बलिउडका सुनिरहनु भएको छ र वर्ख मात्र मैले गीत राखेको थिएँ नम्बर एट र नम्बर मा पोइसनमा शफल सफल को गीत राखेको थिएँ नम्बर मा सुट आउट एटलाई र नम्बर सेभेनमा एमला पग्ला दिवानको गीत छ नेपाल छ दुई स्टेपको छ गो गन परेको गीत रहेको छु ए जवानी, फाइभ एपिसोडमा एन्टिन्यु नम्बर सिक्स कबुतर so mm -hmm. five ओके okay, वेलकम जाऊ नम्बर सिक्स र नम्बर फाइभ पेसेन्टको गीत सुन्दै हुनुहुन्छ नम्बर सिक्समा गो गवागणबाट राखेको थिएँ कन् बोलको गीत यहाँले सुनिसक्नु भएको छ भने नम्बर फाइभ पेसेन्टमा ए जवानी हे दिवारी बोलको गीत पनि यहाँले सुनिसक्नु भएको छ वक्तमित्व र यो फिल्म अब साढे नै हुन लागेको फिल्म हो अबलाई नम्बर फोर र नम्बर थ्री पोइन्सको गीत सुनेपालेल नम्बर फोर पोसेन्ट क्याप्चर गरेको छ एक स्टेप तल सरेको छ गत हप्ताभन्दा फिल्मको नाम हो कमान्डो लुट जावा बोलको गीत परेको छ भने नम्बर थ्री पोइसन क्याप्चर गरेको छ विस्तारित र मलाई भने बलिउड काउन्टरको नम्बर फोर पोजिसनमा कमान्डो फ्री तुझे जुदा कर हो जाएंगे तो खुद से ही हो जाएंगे जुदा तुम ही हो अब तुम ही हो तुमी हो, तुमी हो को 2 गरेको छुड कान बिस्तारै बिस्तारै माथि चढ्दैछु पोइसनमा यादो की खुली चादरी गठरी बाधे नलीले नान यहाँ नहीं आएगा कैसे सम्भालु मन बावरा मन बावरा माने ना, माने ना, माने मेरी यादों की खुली चादरी गठरी ना, मेरी दलीले क्यों न माने उसको यहाँ मनाने मन सम्भालु मन बाब राम बब राम ओके okay, बलिउड काउन्टनको नम्बर टु पोइसनको गीत यहाँले सुनिरहनु भएको छ माने राखेको थिएँ अब त्यो टेन पोजिसनदेखि नम्बर टु पोजिसनसम्म आइपुग्दा कुन फिल्मको गीत किन्ने स्थानमा परेको छ एकपटक टेन पोजिसनमा चस्मे बडुरको गीत परेको थियो फोरमा कमान्डो नम्बर थ्रीमा सिकेटुको गीत यहाँले सुनिसक्नु भएको छ नम्बर टु पोजिसनको गीत पनि यहाँ सुनिसक्नु भएको थियो भएको छ जिपीबाट राखेको थिए अब नम्बर वान पालो नम्बर वान पोजिसन क्याप्चर गरेको छ सबै फिल्मलाई तलथाकलधा फिल्मको नाम हो वम्बई टकिस र नन मोबाइलको रूपमा परेको छ गत पनि नम्बर वान पोजिसनमा र यो हप्ता पनि नम्बर वान पोजिसनमा र फिल्मको गीत सुर्दै पनि प्रोग्रामबाट बिदा माग्नुपर्ने हुन्छ जाँदा जाँदै जानकारी गराउन चाहन्छु बलिउडका जाउनलाई स्पोन्सर गरेको छ हिरो कम्पनीको आधिकारिक विक्रेता मार्सल इम्प्रोडेमले मार्सल इम्प्रोडेम जहाँ हिरो कम्पनीका सबै मोडलका बाइक तथा फेजर स्कुटी नगतोता नगदताकिस्तामा पाउन सक्नुहुन्छ साथै आधुनिक प्रविधिबाट बाइकहरूको सर्भिसिङ बाइकहरूका विभिन्न पार्ट पूर्जासँगै बाइक एक्सर्ज गर्ने सोचेदेखि तपाईँले बनाउनु भएको छ भने तपाईँले सम्झिनुपर्ने नाम हो मार्सल इम्पोरियम जुन रहेको छ मगिन्छु पर्छ फोन नम्बर रहेको छ शून्य छप्पन्न र मोबाइल नम्बर रहेको छ अन्ठानब्बे पाँच पचास एकसठी गरेको प्रोग्राम बलिउड कान्मा नम्बर वान पोजिसनमा बम्बई टकिसको गीत छोड्नुपर्ने हुन्छ प्रोग्राम सुन्दर साथीले तपाईँ सम्पूर्ण सम्पूर्णलाई थ्याङ्क यू सो मच मनै सपोर्ट uh, गर्ने टेक्निकल रुमबाट सपोर्ट गर्ने साथी विष्णुलाई पनि थ्याङ्क्यु सो मच भन्दै प्रोग्रामबाट म स्वागत छुटिन्छु हौस् त नमस्कार जित ज्यादा एक सौ चार्लोटी चाहना का सब मोडल का बिक्री कहा आधुनिक प्रवृति द्वारा बाइक साथ ही